नमस्कार लिन श्रोता क्षमता बढ़ाने चौतर्फी विरोध भैस फिर्ता अंत ने विद्युत प्राधिकरण बाध्य आज को बाढ़ी बहस में हम अंत इस बारे में विशेष क्रा कर चुनाव को मीति कोषणा कर जिज्ञासा को विषय अब अंतिम सरकार का चुनावी सरकार का प्रमुख गिरराज रेग्मी चुनावी सात भाई घोषणा करने तैयारी में जुटने आज मंत्री परिषद को बैठक में सांसिके इस बारे में छलफल करने साँच्चै के आज सरकारले चुनावको मिति घोषणा गर्नको लागि र चुनावमा जानको लागि जुन किसिमको चुनावको लागि वातावरण बनाउनको लागि अध्यादेशलाई साँच्चै अब राष्ट्रपति कहाँ पुर्याउनको लागि सरकारले आज के गर्छ त आजको मन्त्री बैठकमा के हुन्छ त हाम्रो बिचमा सरकारका प्रभावशाली मन्त्री छविराज पन्थ हुनुहुन्छ मन्त्री यहाँलाई कार्यक्रम स्वागत गर्न चाहन्छु धन्यवाद सरकारले अब चुनावको मिति कहिले घोषणा गर्छ मन्त्री अब अध्यादेशको चाहिँ अन्तिम तयारी भइरहेको छ त्यसलाई राष्ट्रजी पठाएर राष्ट्रपतिज्यूबाट सिज भएर आइसकेपछि चुनावी घोषणा गर्छ तपाईँहरू राष्ट्रपति कहाँ पुर्याउनुहुन्छ अब अब त्यसलाई होमवर्क भइरहेको छ भित्र है त्यो अब करिपरि स्थितिमा छ निर्णय पुग्नु भएको छ साँच्चीको अध्यादेश कस्तो हुन्छ अध्यादेश अब अहिले भन्न सकिने स्थिति भएन अब किन नभन्ने मन्त्रीजी बताइदिनुहोस् त्यहाँ समेटिन्छ नि होइन दलकार दी सके अब हम सके सब चित्त बुझाने किसम को प्रावधान थ्रेस होल्ड राखे अध्यादेश राष्ट्रपति क्या पुराने फाइनल होमवर्क तरह कार्य तक निकट सूत्र हमें जानकारी देख मंत्री टी भएको छ त्यो तर पनि अहिलेको स्थितिमा छ नि तपाईँहरूले थ्रेस होल्ड राख्ने कि नराख्ने भन्ने बारेमा त आफूलाई निष्कर्ष पुर्याउनु भएको होला नि तपाईँले रिपोर्टर्स क्लबको कार्यक्रममा भन्नुभएको थियो मन्त्रीज्यू थ्रेस चाहिन्छ भनेर होइन त्यो त अरू देश अरू त्यस्तो छन् यहाँ पनि राख्दा रा हुन्छ भन्ने एउटा त्यहाँ आफ्नो दे चाहिँ विचार मात्र प्रकट गरेर गर नेपाल सरकारको चाहिँ त्यो कुनै आधिकारिक धारणा होइन नि त अब नेपाल सरकारको आधिकारिक धारणा के हो त मन्त्रीजु अब आउँछ सलफल गरिरहेको छ नि अहिले कमिटीहरू त्यसमा लागिरहेछ होइन सरकारका केही सदस्यहरू त्यसमा काम गरिराखेका छन् त्यो अब आउँछ केही दिनमा आइरहेको आजको मन्त्री बैठकले के निर्णय गर्छ मन्त्रीजु भी भी रेगुलर विशेष आजको है, आफ्ना भएको छ हिजो षदको बैठक दलहरूले छ नि तपाईँहरूलाई अधिकार दिइसके अबको अवस्थामा तपाईँहरू जसरी संविधान सभाको निर्वाचनको लागि अध्यादेश चाहिन्छ होइन अध्यादेशको लागि तपाईँहरूको बिचमा सरकारको बिचमा पनि सरकारको बिचमा केही पनि विवाद छैन निचन बारे तपाईँहरूको बिचमा विवाद छैन घर पनि तपाईँहरू किन ढाँट्नुहुन्छ सत्य कुरा बताइदिनुहोस् न नेपाली जनतालाई मेद भएकोमा कुनै मतभेद भएको त्यसपछि मलाई चाहिँ जानकारी आएको छैन त्यस्तोमा तपाईँहरूको बिचमा विवाद छैन छैन त्यो विषय छलफलै गराएको छैन छलफलै गरेका छैन त्यस विषयमा विवाद र नविवादको त कुरै आएन नि तपाईँहरू थ्रेसोड राख्ने पक्षमा हुनुहुन्छ उस भए मैले एकदमै पक्षमा भएन सरकारको कुरो आउँछ त्यहाँ सरकारको कुरो चाहिँ के छ त बताइदिनु सरकार के चाहन्छु अब सरकार चाहने कुरो त अब आउँछ नि त अहिले होइन आज मन्त्रीज्यू हजुर संविधान सभाको मिति कहिले घोषणा गर्नुहुन्छ त्यही त मैले भने नि त अध्यादेशको काम सकेर राष्ट्रपतिमा जिउ गएर राष्ट्रपतिजीले त्यसलाई घोषणा गर्दा साथै सँगसँगै चाहिँ हाम्रो चाहिँ यो निर्वाचनको मिति पनि घोषणा हुन्छ नि मिति कहिले घोषणा हुन्छ आज भोलि पर्सि एक हप्ताभित्र मैले भने नि त अध्यादेशमा हामी काम गरेर आएकै छौँ अध्यादेशको चाहिँ कामहरू कम्प्लिट भएको छैन त्यो अध्यादेश कम्प्लिट भएर क्याबिनेटले चाहिँ राष्ट्रपति जीवकातिर चाहिँ त्यसलाई फरवार्ड गर्नु पऱ्यो राष्ट्रपतिलेतिर चाहिँ स्वीत गरेर चाहिँ जारी गर्नु पऱ्यो जारी भइ भइसकेपछि मात्रै चाहिँ चुनावको तिथिको घोषणा हुन्छ नि त तर पनि मन्त्रीज्यू नेपाली जनतालाई तपाईँले आश्वस्त पार्नुहोस् विश्वस्त पार्नुहोस् अब चुनावको मिति कहिले घोषणा गर्दै हुन्छ आश्वस्त आश्वासन हामी पारिरहेकै छौँ नि तपाईँको चाहिँ अब त्यति एउटा गति मात्र चाहिँ भन्न बाँकी त हो नि अब कातिको चाहिँ अन्तिम हप्ता हप्ता मङ्सिरको पहिलो हप्ताभित्र चुनावको चाहिँ घोषणा हुन्छ भनेर भनिरहेकै छौँ हामीले कातिको अन्तिम साता आठ वर्ष मङ्सिरको पहिलो हप्ता निश्चितै हुन्छ नि हामी बसेका छौँ सरकारले चुनाव गराउन सक्दैन भने उपेन्द्र यादवले सक्ने होइन सक्नुपर्छ गर्नु पनि पर्छ नि नेपाल कम्युनिस्ट पार्टी माओवादीले भनिसके चुनाव हुन दिन्न भनेर अब त्यो त उहाँहरूको आफ्नो स्ट्राटेजी आफ्नो एउटा पार्टीको आफ्ना धारणाहरूको आफ्नो कसको रणनीति सरकारको सरकारको रणनीति एउटै रणनीति हो नि चुनाव निष्पक्ष रूपमा गराउने नि, राजी डित गराउने शान्तिपूर्वक गराउने सके सकेसम्म सबैलाई समावेश गराएर लैजाने यदि चुनाव गराउन सक्नु भएन भने के गर्नुहुन्छ मन्त्रीज्यू मलाई बताइदिनु चुनाव गराउन सक्नु भएन भने तपाईँहरूको अस्तित्वमाथि गम्भीर प्रश्न उठ्नेछ कस्तो कस्तो चुनाव गराउन सक्नु भएन भने के गर्नुहुन्छ त्यो त अहिले अब त्यति बेला पछि मान्नु पर्दै गराउन सकिएन भने के गर्ने भन्ने कुरो अहिले सोचे समय आएको छैन You, अब लागुले क्षमता बढाउने निर्णय सरकारले जुन फिर्ता लिएको छ विद्युत प्राधिकरणले सञ्चालक समितिको बैठक राखेर हिजो यो निर्णय फिर्ता लिएको छ यो निर्णय किन फिर्ता भयो हाम्रो बिचमा साँच्चीको ऊर्जा सचिव हुनुहुन्छ हरिराम कोइराला हुनुहुन्छ यतिखेर हामी सिधा सम्पर्कमा छौँ र साँच्चीको यो निर्णय किन र केका लागि थियो र अहिले आएर सरकारले यो निर्णय किन फिर्ता गरे भन्ने बारेमा हामी कुराकानी गर्दैछौँ त्यसपछि हामी युवराज घिमिरेसँग वरिष्ठ पत्रकारसँग नेपाली कंग्रेस के नेता शेरबहादुर देववा को भारत भ्रमण को बारे में कुराकाच अभी हमी सा ऊर्जा सचिव हरिराम कोईराला हम सीधा संपर्क में छो रो अवस्था सरकार ने कद्युत प्र प्राधिकरण ने क्रिशूलित्रे क्षमता बढ़ाने निर्णय फिर्ता भारे में हमी बहस कर बारे में चौतर्फी विरोध पूर्व अर्थ मंत्री ऊर्जा मंत्री इस बारे में सातुष्टि व्यक्त करे रिपोर्टर्स क्लब के अस्थि को, को कार्यक्रम रा। में डाक्टर राम शरण मतल भन्न थे यह निर्णय सरकार ने जसरी फिर्ता लिंक अब बाध्य हिजो विद्युत प्राधिकरण के संचालक समिति को बैठक ले निर्णय फिर्ता लिस्े में हमी कुरा अब हमी सीधा संपर्क में जांच वरिष्ठ पत्रकार युवराज घिमरेसंग हम कुरा अलि को अवस्थ साई संबंध को बारे में वरिष्ठ नेता शेरबहादुर देववा को भारत भ्रमण को बारे में सांस दे भारत में सात भारत संबंध र शेरबहादुर देवबा जो भारत को शीर्ष नेता सब भेटे रोनिया गांधी देखने मनमोहन सिंहसम हले कुरा भारत नेपिधान सभा को निर्वाचन चाहे संविधान सभा को निर्वाचन मक्सिदम चाहिए तो संभव छोड़ अवस्था के भारत ने संविधान सभा को निर्वाचन चाहता चा, तर नेपालका राजनीति नेताहरू र रा नेपालका साँच्ची के भनियो भने विभिन्न तर तबका व्यक्तित्वहरू र नेपालमा संविधान सभाको विपक्षीमा उभिएको नेपाल कम्युनिस्ट पार्टी माओवादी बिना के संविधान सभाको निर्वाचन हुन सक्छ साँच्चीकै शेरबहादुर देउबाको यो भारत भ्रमणलाई वरिष्ठ पत्रकार युवराज घिमरेले कसरी हेर्नु भएको छ त हाम्रो सिधा सम्पर्कमा हुनुहुन्छ वरिष्ठ पत्रकार युवराज घिमरे घिम्रेजी हजुर कार्यक्रम स्वागत गर्न चाहन्छु शेरबहादुर देउबाको अब एउटा महत्त्वपूर्ण नेपाली नेता भारतमा जानु र नेपालको परिस्थितिबारे भारतको उच्चतम राजनीतिक र रा सरकारी तहमा कुरा गर्नु त्यो स्वाभाविक रूपमा हो तर नेपालको परिस्थिति अथवा भनौँ न अहिले यहाँ भन्नुभयो संविधान सभाको चुनाव घोषणा चुनाव गर्ने लक्ष्य घोषित गरिएको तर त्यो उपयुक्त वातावरण नभएको अवस्थामा भारतसँगको छलफलले खासै यहाँ कुनै परिवर्तन ल्याउला आम सोचमा अथवा वातावरण बनाउनु भन्ने कुरामा चाहिँ शङ्कै छ त्यो काम भनेपछि भारतले मात्रै चाहेर पनि नेपालमा संविधान सभाको निर्वाचन हुन सक्दैन हुँदैन भारतले त चाहेको थियो नि त भारतले त बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै तपाईँकै नेतृत्वमा संविधान सभा बन्ने के संविधान सभाले संविधान दिन्छ भन्ने हामी आश्वस्त छौँ भनेर चाहना थियो तर भएको छैन नि होइन त्यसैले त्यसका लागि नेपाली एक्टर्सहरूले नेपालमा इमान्दारी देखाउनु पर्छ र नेपाली जनताको पनि त्यसमा संलग्नता र सहभागिता खोज्नुपर्छ त्यो लक्ष्यमा जुन हुनै सकेको छैन नेपालको राजनीति नेपाली जनताबाट धेरै टाढा पुगेको छ तर पनि हाम्रा नेताहरू शीर्ष नेताहरू भन्ने गर्छन् नि विदेशीको सद्भाव सहयोग समर्थन भयो भारत र चिनको सहायक कारक बन्छ प्राथमिक कारण होइन त्यो बन्न सक्दैन नेपाली जनताले आखिर मतदाता कहाँबाट ल्याउनुहुन्छ <laughs> मतदाता त नेपालबाट ल्याउनु पऱ्यो नि होइन उनीहरूलाई मोटिभेट गर्नु पऱ्यो उनीहरूलाई एउटा स्वतन्त्र भइरहेको वातावरण दिनु पऱ्यो उनीहरूलाई क्लियर एजेन्डा दिनु पऱ्यो हामीले चुनाव जितेको अवस्थामा यो हो हाम्रो लक्ष्य भन्नु पऱ्यो पहिलो संविधान सभाले चुनाव पहिलो संविधान सभाले संविधान ल्याउन सकेन त्यसका लागि दोषी आम, व्यक्तिहरू हुन् हाम हामी असफल भयौँ भनेर उनीहरूले माफी माग्न जानु पऱ्यो जनताका बिचमा जाने हिम्मत छैन खालि राजनीतिक भाषण दिएर मात्रै त चुनाव हुँदैन तर पनि नेपालमा छ नि विदेशी चालखेल त बढेको छ नि यो राज्य तपाईँलाई बढेको छ र मैले सुरुदेखि नै भन्दै आएको बैसठी त्रिसठी पछि जसरी हचुवाका भरमा राज संस्थालाई असंवैधानिक तरिकाबाट त्यसले एउटा रिक्तता पैदा गर्यो रिक्तता पैदा गरेपछि त्यो रिक्ततामा विदेशी शक्तिहरू आए खेल्नलाई भारत त धेरै थियो चाइना पनि त्यही स्केलमा आइसकेका छ र अरू युरोपियली मुलुक अमेरिका पनि आएको छन् र एउटा वैकल्पिक व्यवस्था वैकल्पिक संस्था नभइकन जसरी त्यो निर्णय लियो त्यसले गर्दाखेरि यो रिक्तता पैदा भएको छ यो रिक्तताले अराजकता र अस्थिरता उत्पन्न गराउँदैछ त्यसो विदेशीहरू भारत लगायत के भन्छ नेपालमा स्थायित्व र स्थिरता हुनुपर्छ भन्छन् तर त्यसको वातावरण छैन यहाँ सिधै भारतीय प्रधानमन्त्री मनमोहोन सिंहले त भन्नुभयो नि त शेरबहादुर देववाला तपाईँहरू मक्सिरमै चुनाव गरेर आउनुहोस् भनेर अब डेट दिनुभयो त्यो ठुलो कुरा गर्नु <laughs> भो के लाग्छ होइन अब लक्ष्य हो नेपालका नेताहरूले हामी होइन ने, मक्सिरसम्म चुनाव गर्छौँ भनेर भनेपछि त्यसमा सद्भाव देखाउनेको कुरा भयो भारतीय प्रधानमन्त्रीले तर बिचरा भारतीय प्रधानमन्त्रीकै चाहनाले मात्रै हुँदैन कि सबै कुरा त्यसैले ऋषिजीको वातावरण बनाउन चाहिँ नेपालका नेताहरू इमान्दार पनि हुनु पऱ्यो अनि जनतालाई पनि विश्वास नेपाली जनतालाई पनि विश्वास गर्न सिक्नु नेपाली जनताको यिनीहरूप्रति यी नेताहरूप्रति खास गरेर चार दलका नेताहरू जसले विगत छ सात वर्षमा राजनीतिक प्रक्रिया र सत्तामा एकाधिकार एका जमाएका छन् उनीहरूले उनीहरूप्रति आदर छैन नेपाली जनताहरूको त्यसैले गर्दा त्यसको बिना चुनाव हुन सक्दैन तर पनि नेपाली जनताले छ नि चाहे पनि भएको छैन जनताको चार ऋषि हुँदैन तर निर्णायकमा आउँछ नि सडकमा एकदम आबद्ध भएर नेपालमा धेरै पटक क्रान्ति भयो सात सालको दुई हजार छैसठी त्रिसठी सालको होइन हजुर यो नेपाली जनताले चाहेर मात्रै भएको होला होइन नेपाली जनताको प्राथमिक भूमिका त छ नि नेपाली अनुहार थिए नि त अहिले त नेपाली त्यति देखिँदैनन् नि होइन नेतृत्व गर्ने एजेन्डा सेट गर्नमा त्यो बेला हेर्नुहोस् न बिपी गोरालेदेखि लिएर गणेश गणेश महासिंहदेखि लिएर कृष्णप्रसाद भट्टाहरू मातृक बाबुहरू सबै हुनुहुन्थ्यो सात सालमा होइन अनि त्यस्तै छत्तिस सालमा पनि विद्यार्थी आन्दोलनहरू छयालिस सालमा पनि तपाईँले विदेशीहरूको चन्द्रशेखरजीहरू पनि आएर सहायक भूमिका खेल्नुभएको हो नैतिक समर्थन मिल्ने भनेर आएको हो नैतिक समर्थनमा तपाईँले रिस्क लिनु पाउनुहुन्छ तर अहिले त अहिले पहिलोचोटि शेर्वाजी गएर त्यहाँ होला अस्ति प्रचण्डजी जानुभयो त्यहाँ पनि होइन भारतले छानेर केही पनि हुँदैन भन्ने कुरा भारतले बुझ्नुपर्छ तर मलाई के लाग्छ भारतले कारणले शेरवादीले बनाउनु भएको छ भारतले आन्दोलन यता अथवा बाह्र बुधी यता नेपालमा अबको जनताको शक्ति भनेको माओवादी नै हुन् भनेर माओवादीसँग जाने निर्णय गर्यो माओवादीलाई आतङ्कवादी बिललाई उसले लगाएको बेलामा प्रोफेसर एसडी बुनिका अनुसार त उनीहरूले त्यो प्रचण्ड र बाबुराम भट्टराईले सरकार भारत सरकारका त्यहाँको जातसी संस्थाका प्रमुखहरूलाई भारतको हित विपरीत जाँदैनौँ भनेपछि दुई हजार दुई दुई जुनदेखि नेपालमा भएका आक्रमणहरूलाई पनि त्यहाँबाट ओभरभ्यू सुपरभाइज गर्ने अवसर पनि दियो अझ उनीहरूको त्यहाँ मुभमेन्टहरूलाई खुला गरिदियो राम्रो भएर उनले म एसडी मुनि जो नेसनल बोर्डका सदस्य समेत रहेका थिए उनले त्यति लेखेका अथवा स्वीकार गरेका भारतको भूमिकाको बारेमा तर यता त्यो प्रोसेसमा माओवादीलाई मात्रै नेपाली जनताका प्रतिनिधि रूपमा मान्ने जुन उसको भयो त्यो अनुसार के गरे आफ्नो जुन पारम्परिक दुईटा मित्र शक्ति थिए एउटा राज संस्था एउटा नेपाली कांग्रेस, दुईटैसँग उसको सम्बन्ध टाढा भयो नेपाली कङ्ग्रेस र एमाले त टुक्रेर मधेसका दलहरू भन्दाखेरि भारतको भूमिका हामीले देखेकै कुरा हो त्यसो यी कुराहरू हुँदाखेरि अब के छ भने नेपाली कङ्ग्रेससँग कमसेकम अब माओवादीसँग त्यति विश्वासको वातावरण नरहेको अवस्थामा अथवा माओवादी नेपाली कङ्ग्रेसलाई विश्वास गर्न थाले भारतले एउटा एक्सप्लोर गरिदियो नि फेरि हामीले त्यो बेला अलिकति गल्ती गऱ्यौँ कि नेपाली कङ्ग्रेसलाई टोटली अन्डरमाइन गरेर उसलाई कमजोर पुर्याएर किनभने मोनार्की र नेपाली कङ्ग्रेस राष्ट्रियता र प्रजातन्त्रका मूल्य बोकेका संस्थाहरू थियो पुरानो एउटा इतिहास थियो त्यो सबै कमजोर गर्दाखेरि नेपालमा अस्थिरता हुनुमा र अराजकता हुनुमा भारतको त्यो नीतिमा परिवर्तन एउटा महत्त्वपूर्ण कारक रहिआएको छ र भारतको त्यो नीतिलाई अमेरिकनहरूले युरोपीयहरूले पनि सपोर्ट गरिदिए तर अहिले के देख्यो भनेदेखि नेपाली जनताको संलग्नता बिना नेपालको परिवर्तन स्थायी हुँदैन अस्थिरता हुन्छ एउटा अस्थिर मुलुकमा छिमेकी तथा अरूलाई कुनै पनि किसिमको खतरा आउन सक्छ भन्ने रियलाइज सुशील कोइराला नबोलाएर शेरबहादे अब सुशील कोइरालाको भनौँ न अब शेरबहादेवाला त उनीहरूले जहिले पनि प्रो वेस्ट होइन पश्चिमा शक्तिहरूका मित्रका रूपमा लिएको भारत विरोधी रूपमा लिएको र बाह्र महिनामा पनि हस्ताक्षर उनले गरेका छैन नि शेर वार्द नजर भन्दै मात्रै होइन त्यो अवस्था भएर उनलाई अब अलिकति मास व्यस्त शेरुबारदिबाको छ नि त सुशील कोइरालाको भन्दा अर्को सुशील कोइरालाले कुनै नीतिगत स्पष्टता देखाउन सकेनन् नेपाली कङ्ग्रेस के लागि मुलुकको अखण्डतामा यत्रो मुलुकको अस्तित्व र अखण्डतामा यस्तो खतरा कहिले पनि आएको थिएन भन्छन् तर चुनावमा जानैपर्छ भन्छन् अनि बाध्यतामा ले चुनाव गरेको चुनाव यो बाध्यतामा प्रधान न्यायाधीशलाई भने प्रधानमन्त्री बनाएको भनेर पनि उनी भन्छन् तर नेपाली जनतालाई त्यो बाध्यता के हो भनेर सेयर गर्दैन अथवा एउटा नेता नै ने देखाउनु पर्ने पर्ने चरित्र देखाउन सकिरहेका छन् सुशील कोराले जब नेपालमा उनले त्यो नेताको चरित्र देखाइरहेका छैनन् भनेदेखि कमसे कम अलिकति मासवेश भएको नेतालाई पनि बोलाएर हेरौँ भन्ने होला एउटा त्यो पनि हुनसक्छ त्यो त्यो रूपमा पनि अब नेतृत्व क्षमता भएको भावी जस्तो प्रचण्डलाई पनि अस्ति बोलाएर राजनाथ सिंहलाई आधिकारिक ब्रिफिङमा के भनियो भनेदेखि प्रचण्डले भेटाएको थिए नेपाल तपाईँलाई थाहा छ दुईवटा कुरा भने एउटा चाहिँ के भनेदेखि हेटौडा कन्फरेन्समा माओवादी अब भारत विरोधी नरहेको त्यो काम भने एउटा अर्को भोलिको पनि सत्ताको नेतृत्व यिनकै हातमा आउन सक्छ त्यसबाट हामीले यिनलाई कल्टिवेट गरेर राख्नुपर्छ गुड बुकमा राख्नुपर्छ भने तर प्रचण्डले आएर जुन सङ्घीयताको बारेमा अलिकति भारतलाई अप्ठ्यारो हुने गरेर एउटा अभिव्यक्ति दिए डिस्टोर्टेड तरिकाले मलाई लाग्छ त्यो एउटा भयो अनि अर्को अब भा एउटा पार्टीको बास्केटमा मात्रै सबै अथवा उसैले मात्रै ट्रस्ट गरेर जानु सक्ने अवस्था नरहेको भन्ने जुन उसको बारबुदी यताको थियो आकलन त्यसमा रिभ्यू गरेको जस्तो देखिन्छ र अर्को अब माओवादी मात्रै इन्डियामा फेरि अर्को माओवादीलाई चाहिँ आन्तरिक सेक्युरिटीको लागि सबभन्दा ठुलो छेट बाँध्ने विद्याचरण शुक्ल आदिको अहिले जुन माओवादी एटाको मृत्यु भयो त्यसपछि अब भारत बदनाम पनि हुनसक्छ नेपालको माओवादीलाई ट्रस्ट गर्ने र भारतको माओवादीले चाहिँ आतङ्कवादी नै ने भन्ने नेपालको डेमोक्राटिक शक्तिलाई केही समर्थन गर्नुपर्छ त्यसबाट अलिकति प्रचण्डलाई भन्दा बढ्ता महत्त्व पनि दिएको जस्तो देवालय सोनियालाई भेटाउनेदेखि लिएर अब उनलाई जुन एउटा सम्मान दिएको छ राजकीय सम्मान उपलब्ध तरको त्यसले गर्दाखेरि के भने तर त्यसका साङ्केतिक अर्थमन्त्र जबसम्म नेपाली जनतालाई भारत र ने नेपालका बिचको सम्बन्धको विविधता र त्यसको प्रबल पक्षको बारेमा संलग्न हुने परिस्थिति दिइँदैन जबसम्म नेपालको सार्वम अभ्यास हुन्छ नि संविधान लेखनदेखि दे लिएर ले राजनीतिक कुरामा नेपाली जनताको संलग्नतालाई प्रमोट गर्दैन नेपालका नेताहरूले त्यो एउटा चाहना मात्रै हुन्छ त्यति जाँदा जाँदै पूर्व राजा ज्ञानेन्द्र अहिले छ नि हजुर तराईमा हिजो प्रचण्डले भन्नुभयो पूर्व राजा नागरिक हुन्य दिनु पत्रकार युवराज घिम्री आदानी श्रोताहरू अब लागौ फेरि सिमखोडातिर अहिलेको अवस्थामा शेरबहादुर देवबाको भारत भ्रमणलाई विभिन्न तर तब्काले कसरी हेरेको छ अथवा नेपाल भारत सम्बन्धको कुरा गर्दाखेरि नेपाली कङ्ग्रेसलाई साँच्चिकै अब भारतले के विश्वास गर्न थालेको हो अथवा नेपाली कङ्ग्रेससँगको सम्बन्धलाई सुमधुर बनाउनको लागि भारत सरकार र भारतका राजनीति दलहरू तयार भएका हुन् अथवा अहिलेको अवस्थामा नेपाल भारत सम्बन्धको कुरा गर्दाखेरि अब कसरी अगाडि बढ्छ त हाम्रो बिचमा हुनुहुन्छ कुटनीतिज्ञ सम्मुराम सिङ्खुरा डरसा कार्यक्रम स्वागत गर्न चाहन्छु थ्याङ्क नेपाली कंग्रेसको नेता शेरबहादुर देवमा साँच्चीकै नेपाली कङ्ग्रेसलाई तर पनि नेपाली कङ्ग्रेसलाई पछिल्लो समय भारतले विश्वास गरेन भन्ने कुरा त चर्चा परिचर्चा भयो नि डाक्टर सिमखोडा चर्चा परिचर्चा के हो तन्त्रिक मुलुक हो लोकतान्त्रिक आन्दोलनमा लामो इतिहास बोकेको नेपाली काङ्ग्रेससँग उसको अनविश्वास अथवा तुलनात्मक रूपमा केही उ भए पनि तर अब त्यो सधैँ त्यो लोकतन्त्रप्रति त भात भारतको एक किसिमको शुभेच्छा र चाहिने नैतिक समर्थन त सधैँ छ तर पनि प्रचण्डलाई समर्थन गरेर नेपाली कङ्ग्रेसलाई माइनेज गर्यो भारतले भनेर भन्नेहरू पनि थिए नि होइन त्यो अब चर्चाको कुरा मात्रै हो के भनेदेखि अब, अब दुई घनिष्ठ छिमेकी मित्र राष्ट्रहरूको उच्च स्तरको विभिन्न राजनीतिक नेतृत्वहरूको भ्रमणको क्रम चल्दै जान्छ त्यो क्रममा के भनेदेखि यो एक एउटालाई मात्रै विश्वास गर्यो अर्कोलाई विश्वास नगर्यो भन्ने त्यो चर्चाको मात्रै कुरा जस्तो लाग्छ मलाई भन्नुहोस् नेपाल सम्बन्धलाई तपाईँले कसरी हेर्नु भएको नेपाल भारत सम्बन्ध मैले अघि नै भनिहालेँ हामी दुई अत्यन्त निकट छिमेकी मृत राष्ट्रहरू हाम्रो सम्बन्ध यति व्यापक र विस्तृत छ कि यो चाहिने राजनीतिक स्तरदेखि लिएर तपाईँको आर्थिक स्तर, स्तर जनस्तरमा समेत छ त्यसले गर्दाखेरि त्यो निरन्तर यो सुमधुर सम्बन्ध चलिरह सम्बन्ध भयो भनेपछि चुनावको कुरा छ नि डाक्टर सिमखोडा नेपालमा संविधान सभाको चुनाव चाहन्छ नि भारत तपाईँहरूले कसरी हेर्नु भएको छ यसलाई त्यो त ठिकै छ नि भारत चाहिने एउटा के भने प्रजातान्त्रिक मूलको भावनाले नेपालमा प्रजातन्त्र अहिले यो सङ्क्रमणकाल अलि लम्बिया छ यो सङ्क्रमणकाल टुङ्गियोस् र चाहिने लोकतन्त्र सुदृढ होस् भन्ने हेर्न चाहन्छु भारत तर पनि लोकतन्त्रलाई छ नि बलियो बनाउनको लागि छ नि संस्थागत विकास गर्नको लागि त संविधान सभाको निर्वाचन मार्फत नयाँ संविधान चाहियो नि डाक्टर सिमखोडा त्यसैको लागि त त्यसैको लागि त अहिले चाहिने नेपालमा संविधान सभाको निर्वाचन होस् सकेसम्म चाँडै होस् र त्यसको लागि कि के कि किसिमको सहयोग गर्न पर्छ भारत तयार छ भनेर त बारम्बार हामीले विभिन्न पत्र भारतको राजदूतले र अहिले के भने हाम्रो पूर्व प्रधानमन्त्री शेरबहादुर देवबाजीको भ्रमणको क्रममा पनि त्यो कुरा सुनिरहेछौँ तर नेपाली कङ्ग्रेसको सभापति सुशील कोइराला नबोलाएर भारतले शेरबहादुर देववाला रोज्यो नि त किन होइन त्यो रोज्यो भन्ने त्यो चर्चाको मात्रै कुरा जस्तो लाग्छ मलाई हेर्नुहोस् किनभनेदेखि नेपाली काङ्ग्रेसको सभापति भइसक्नु भएपछि सुशील कोइराला भारत भ्रमणमा को को हुनुहुन्थ्यो त्यति बेला उहाँको भ्रमणमा यत्तिकै किसिमको स्तरमा राखेर के भनेदेखि प्रधानमन्त्री मनमोहन सिंह काङ्ग्रेस आयो कि यो अध्यक्ष सोनिया गान्धीजी उहाँहरू सबैले चाहिने सबैसँग भेटघाट भइसकेका हो अब अहिले चाहिने नेपाली काङ्ग्रेसभित्र चाहिने अब दोस्रो स्थानमा देउबाजी हुनुहुन्छ उहाँलाई अहिले निम्त भयो त्यसले यो क्रम चाहिँ मैले भने नि के भनेदेखि नेपाली काङ्ग्रेससँग चाहिने भारतको यदि के भनेदेखि यो दुईटा प्रजातान्त्रिक भावनाले त्यसले त्यो चलिरहेमा त्यो उहाँलाई नबोलाइकन भन्ने जुन अहिले चर्चा म बाहिर सुनिरहेको छु यो चाहिने मलाई सब त्यो खास त्यस्तो होइन डाक्टर सिमखोरा हामीलाई समय दिनुभयो दिन चाहन्छु र आगामी दिनमा पनि तपाईँ हामी नेपाल भारत सम्बन्धको बारेमा कुराकानी गरौँला थ्याङ्क यू सो मच डाक्टर सिमखोरा हामीलाई समय दिनुभयो धन्यवाद दिन चाहन्छु उहाँ हुन्थ्यो कुटुति शम्भुराम सिंह घोडा अब लागु चिरञ्जीवी नेपालतिर अर्थमन्त्रालय त साँच्चीकै सल्लाहकार अहिले के भन्नुहुन्छ त बजेटको तयारी कसरी हुँदैछ त यो अवस्थामा अर्थमन्त्री शङ्कर कोइरालाले हिजो उद्घोष गर्नुभएको छ बजेटको स्वरूपको बारेमा पत्रकारहरूसँग आफ्नै कार्यकक्षमा बोलाएर उहाँले भन्नुभएको छ बजेट साँच्चीकै चुनावमुखी हुनेछ संविधान सभाको निर्वाचन सम्पन्न गराउनको लागि उहाँले बजेटको मुख्य एजेन्डा रहनेछ अथवा सरकारले बजेटलाई त्यसमै फोकस गर्नेछ भन्ने बारेमा उहाँले बताउनु भएको साँच्चैको यो अवस्थामा सरकार के गर्दैछ र बजेटको तयारी कस्तो गर्दैछ र त्रिसुली त्रिए क्षमता बढाउने निर्णय किन फिर्ता भयो अर्थ मन्त्रालयले यसलाई कसरी हेरेको छ भन्ने बारेमा हामी चिरञ्जीवी नेपालसँग कुराकानी गर्दैछौँ हाम्रो सिधा सम्पर्कमा हुनुहुन्छ अर्थविद अर्थमन्त्रालयका सल्लाहकार चिरञ्जीवी नेपाल आदरणीय श्रोताहरू हामीले तपाईँलाई ऊर्जा सचिवसँग कुराकानी गर्ने भनेर भनेका थियौँ ऊर्जा सचिवसँग मैले हिजो पनि कुराकानी गरेको थिएँ उहाँले हुन्छ भनेर हामीलाई समय दिनुभएको थियो तर पनि उहाँले अहिले आएर उहाँको जो किम को टेलीफोन में हमें धेरे फोन ग्यौं टीफोन एकपटक उठ्यों ते पच्ची हमें वहाँसंग संपर्क करने प्रयत्न ग्यौं वहाँ कई समय पच्छी भन्न भार तर अपर्क में होली तपुर साँचे त्रिशुल क्षमता बढ़ाने निर्णय को बारे में कुराकाश यह निर्णय को फिर्ता सांस जल स्रोत को विवास में विस्तार में अथवा क्षमता बढ़ाने जो एवं प्रक्रिया में सरकार अगर बढ़े इसलिए कि असर पार्षद भारे में हमी कुरासरणी श्रोताओं अवस्थ मूलुक चाहिए शान्ति स्थिरता विकास र सम्पन्न नेपाल संविधान सभाको निर्वाचन तुर नै नेपाली जनताको चाहना हो यो अवस्थामा संविधान सभाको निर्वाचन कसरी सम्पन्न हुन्छ अथवा संविधान सभाको निर्वाचन सम्पन्न गराउनको लागि हामीले के गर्न सक्छौँ भन्ने बारेमा हामी चौतर्फी बहसमा छौँ आज मन्त्री परिषदको बैठक पनि बस्दैछ र मन्त्री परिषदको बैठकले आज साँच्चिकै चुनावको मिति घोषणा गर्न सक्ला त अथवा निर्वाचन यन बारेमा सरकार के गर्छ भन्ने बारेमा हामी कुराकानी चाहिँ गर्दैछौँ र गरिरहेका पनि छौँ र सबै दलका शीर्ष नेताहरूको एउटै दृष्टिकोण छ अब निर्वाचन हुनुपर्छ निर्वाचनको विकल्प छैन निर्वाचन मक्सिरमै हुनुपर्छ संविधानसभाको निर्वाचन भन्ने बारेमा पनि हामीले साँच्चिकै कुराकानी गरिरहेका छौँ र संविधानसभाको निर्वाचनमा चुनावमा साँच्चै केही जानको लागि तयार नभएको दलहरूलाई पनि कसरी लिएर जा जान सकिन्छ नेपाल कम्युनिस्ट पार्टी माओवादी मधेसी जनजाति फोरम नेपाल लगायत दलहरूलाई कसरी लिएर जान सकिन्छ यो पनि चौतर्फी जिज्ञासाको विषय भएको छ देशभर सुन चाँदी आन्दोलित छन् र यो अवस्थामा साँच्चीकै अब उहाँहरूको माग पनि कसरी सम्बोधन हुन्छ भन्ने बारेमा पनि हामी चिरञ्जीवी नेपालसँग कुराकानी गर्दैछौँ यो अवस्थामा चिरञ्जीवी नेपाल के भन्नुहुन्छ भन्ने बारेमा हामी कुराकानी गर्दैछौँ केही समयमा विश्राम लिन्छु पछि पुनः आउनेछु श्री कयरखोला कालिका जल उपभोक्ता संस्था जुटपानी चितवनको सूचना यस श्री कयरखोला कालिका जल उपभोक्ता संस्थाको अठारौं वार्षिक साधारण सभा तथा अधिवेशन यही दुई साल असार चार गति बिहान दस बजेबाट संस्थाकै कार्यालय परिसरमा हुने भएकाले सम्पूर्णमा पत्र तथा मौखिक जानकारी गराइसकिएको छ विशेष कारणवश खबर प्राप्त नभएको भई सम्पूर्ण किसान उपभोक्ताहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ अध्यक्ष एवं कयरखोला कालिका जल उपभोक्ता संस्था जुटपानी चितवन परिवार एक वर्ष प्लस टू र एसएलसीमा भर्ना खुल्यो तर कहाँ अपराइट ओपन स्कुल एन्ड कलेजमा हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस फेलसेक्ट एसएलसी दिन पाइने कक्षा एघार नपढी सिधै कक्षा बाह्रमा भर्ना गरिने एसएलसी र प्लस टूमा मात्र पाँच विषय पढे पुग्ने आफूलाई मनपर्ने विषय छाने पढ्न पाइने पढ्न पास गर्न सजिलो तथा राम्रो प्रतिशत ल्याउन सकिने गृहिणी महिला तथा लामो समय पढाइ छाडेका विद्यार्थीहरूले सजिलै पढ्न सकिने प्राप्त सम्पर्क शून्य छ पन्चानब्बे छ सय चौवन्न मोबाइल अन्ठानब्बे चार सन्ताउन्न शून्य सत्तरी चौरानब्बे बकुल्लहरोडल कलेज जाने बाटो कर्मचारी पेट्रोल पम्प सँगै निपोनको भवनमा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 आदानी श्रोताओ प्रावधिक गड़बड़ी कार्यत्व को, को अंतरवा सुना सकेन ऊर्जा सचिव हरिराम कोईराला मंत्रालय का सलाहकार आर्थिक सलाहकार डॉक्टर चिरंजी नेपाल अंतरवा तभी हम सुना सकेन हमी भोलि बिहान ये अंतर्वाता वहां कर रोचक रुरा सुना प्रयत्न करने तक हेरोको चाना अनुसार हामी साँच्चैकै नेपाली जनताको चाहना अनुसार संविधान सभाको निर्वाचन सम्पन्न गराउनको लागि साँच्चीकै दलहरूको बिचमा जुन किसिमको एउटा सहमतिको बात हुन भनेको छ त्यसलाई अगाडि बढाउनको लागि हामी शीर्ष नेताहरूको विशेष कुराकानी सुनाउनेछौँ आजको बाणी बहसबाट साँच्चै प्राविधिक मित्र पवनलाई धेरै धेरै धन्यवाद दिँदै म ऋषि धमाला पनि बिदा हुन चाहन्छु हस्त नमस्कार